साथी, नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा तपाईँ अहिले हामीलाई उज्यालो नाइन्टी नेटवर्क साथै उज्यालोको मोबाइल एप द्वारा विश्वको विभिन्न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 मनोजिज्ञासा एट साइक विज्ञान डट कममा इमेल पनि पठाउन सक्नुहुन्छ हामी अर्को हप्ता यसै समयमा एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ म छोरा भएर जन्मी होइन तर मेरो इच्छा चाहना मेरो दिमागले काम गर्ने मेरो अनुभूतिहरू सबै रमाइला प्रकृतिको भयो कि त्यसले गर्दा थुप्रै खालको चुनौतीहरू पनि छ अहिले पनि थुप्रै प्रब्लमहरू पनि मैले भोगेँ यसमा चाहिँ अब बाटो हिँड्दाखेरि छक्का हिजोरा भन्ने हामीलाई मानसिक रोगी भन्ने होइन रोग लागेर यस्तो भएको भन्ने मान्छे बौलायो भन्ने हाँस्ने र मेन्टली टर्चर हुन्छ नि अलवेज त्यो म चाहिँ आफ्नो बायोलोजिकल हिसाबमा जे थिएँ र जेन्ड्रो आइडेन्टिटीमा आउँदाखेरि चाहिँ मैले भोग्नु परेको समस्याहरू चाहिँ यो पनि हो समाजमा छुट्टै लैङ्गिक पहिचान भएर बाँच्न कत्तिको गाह्रो होला ट्रान्जेन्डर अर्थात तेस्रो प्रति दर्शाइने सामाजिक मनोविज्ञान बुझ्न प्रयास गर्छौ आज कार्यक्रमको पहिलो खण्डमा आजकल विशेष गरी महिलाहरूमा डाइटिंग अर्थात खाना कम गर्ने चलन नै छ तर के धेरै डाइटिंग गर्नु पनि एक प्रकारको मानसिक समस्या हो त यस सम्बन्धित इटिङ डिसअर्डरको बारेमा कार्यक्रमको दोस्रो खण्डमा कुरा गर्छौ र कार्यक्रमको अन्तिम खण्डमा हाम्रो नियमित साइक विज्ञान टिप्पणी छ त्यसका लागि साथीहरूले हामीलाई अन्तिमसम्म सुन्नुपर्नेछ ट्रान्सजेन्डर अर्थात् तेस्रो लिङ्गी जन्मिँदै एउटा सेक्स अर्थात् लिङ्ग लिएर जन्मिनी तर आफ्नो लैंगिक अभिव्यक्ति र, र पहिचान चाहिँ आफ्नो लिङ्गभन्दा विपरीत देखाउने मानिसहरूलाई हामीले ट्रान्सजेन्डर अर्थात् तेस्रो लिङ्गी भनेर भन्छौं यसलाई सरल भाषामा भन्नुपर्दा उदाहरणको लागि यदि कोही पुरुष भएर जन्मियो तर त्यस व्यक्ति चाहिँ आफूलाई भित्रैबाट महिला हुँ भनेर आफ्नो लैङ्गिक पहिचान सो अनुरूप अभिव्यक्त गरेमा त्यस व्यक्तिलाई तेस्रो लिङ्गी भनिन्छ अथवा त्यसै गरी स्त्री भए पनि आफूलाई पुरुष भनेर आफ्नो लैङ्गिक पहिचान सो अनुरूप अभिव्यक्त गरेमा त्यस्ता मानिसलाई पनि हामी तेस्रो लिङ्गी भन्छौ सायद हामीलाई सुनिरहनुभएका साथीहरूले कहीँ न कहीँ ट्रान्सजेन्डर अर्थात् तेस्रो लिङ्गी भनेर सुन्नुभएको होला पक्कै पनि र कतिपयलाई ट्रान्सजेन्डर व्यक्तिहरू को हुन् भनेर थाहा भएको हुन था पनि सक्छ सामान्यत मानिसहरू तेस्रो लिङ्गीहरूप्रति कस्तो व्यवहार गर्छन् होला उनीहरूलाई समाजमा अन्तर्क्रिया गर्दा के कस्ता अप्ठ्यारो पर्छन् होला त यो प्रश्न मलाई सधैँ उत्सुक बनाइराख्थ्यो कृपा हाम्रो लिङ्ग भनेको नर र नारी मात्र हुन्छ भन्ने जुन हुर्काई र सामाजिक ओरिएन्टेसन छ त्यसले मेरो विचारमा तेस्रो लिङ्गीप्रति नेपाली सामाजिक दृष्टिकोण जति सकारात्मक हुनुपर्ने हो त्यति छैन जस्तो लाग्छ फेरि कतिले त यसलाई मानसिक रोग भन्ने त्यसैले त यसबारे सचेतना फैलाउन एकदमै जरुरी छ गत अंग्रेजी महिना जुन जुनभरि नै संसारभर एलजिबिटी प्राइड मन्थ भनेर मनाइयो समलिङ्गी तेस्रो लिंगी, लिंगी र दुई लिङ्गीले संयुक्त रूपमा मनाउने यो कार्यक्रमले उनीहरूको सम्मानताको र पहिचानको सम्मानको बारेमा विश्वभर नै जनचेतना फैलाउने काम गर्छ विशेष गरी नेपालको सन्दर्भमा तेस्रो लिङ्गीहरूलाई समाजमा छुट्टै लैङ्गिक पहिचान भएर बाँझ्न कतिको गाह्रो होला उनीहरूको सामाजिक मनोविज्ञान बुझ्न प्रयास गर्ने क्रममा हामीले नेपालमा तेस्रो लिङ्गीको हक हितको लागि लडिरहनु भएको भूमिका श्रेष्ठ जो आफै पनि तेस्रो लिङ्गी हुनुहुन्छ उहाँसँग कुरा गरेका छौँ अब आउनुहोस् उहाँसँगको कुराकानी सुनौ तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा हजुर धन्यवाद आफ्नो अलिकति परिचय दिनुहोस् नमस्ते म चाहिँ भूमिका श्रेष्ठ अनि अब अहिले भन्नुपर्दा चाहिँ सबैजनालाई त्यो सुलृङ्गी भनेको के हो भन्ने हिसाबमा कुरा उठिरहेको अवस्था पनि छ अनि म चाहिँ एक त सुलुङ्गी व्यक्ति अनि ब्लु डायमन सोसाइटी भनेको चाहिँ हाम्रो संस्था छ म त्यहाँ काम गर्छु हजुर अब तपाईँको बाल्यकालमा म लान चाहन्छु तपाई जन्मिँदै केटा भएर जन्मिनु भयो पछि आफ्नो लैङ्गिक पहिचान नै परिवर्तन गरेर केटी बन्नुभयो यसबिचमा तपाईँको भोगाइहरू चाहिँ कस्तो रह्यो समाजको चाहिँ समाज भनौँ रहेका मानिसहरूको हेरी दृष्टिकोण चाहिँ फरक छ फेरि जस्तै जन्मिँदाखेरि कोही छोरा जन्मिन्छ कोही छोरी जन्मिन्छ र समाजको दृष्टिकोणमा एउटा परिवारको दृष्टिकोणमा त्यो छोरा चाहिँ पछि गएर पुरुष हुनुपर्ने भन्ने सोचाएँ अनि त्यो छोरी चाहिँ पछि गएर मैला हुनुपर्ने भन्ने सोचाइ रहेको अवस्था छ अहिले पनि तर त्यही समाजमा चाहिँ म छोरा भएर जन्मी होइन तर मेरो इच्छा चाहना मेरो दिमागले काम गर्ने मेरो अनुभूतिहरू सबै एउटा महिला प्रकृतिको भयो कि त्यसले गर्दा थुप्रै खालको चुनौतीहरू पनि छ अहिले पनि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 Uh, मैले भोग्नु परेको समस्याहरू चाहिँ यो पनि हो थुप्रै समस्याहरू छ यसले गर्दा परिवारमा प्रब्लम समाजमा प्रब्लम प्रब्लम होइन साथीभाइहरूसँग प्रब्लम त्यस्तो खालको प्रब्लम चाहिँ छ भन्नुहुन्छ भिन्नै छु भनेर थाहा पाउनुभयो अथवा महसुस गर्नुभयो म बायोलोजिकल जन्मिँदा छोरा होइन एज मेरो साथीहरूले मम्मीहरूले घरमा पनि ट्रिट गर्ने छोरा जस्तो कि र आई अलवेज लाइक हुन्छ म घरमा चाहिँ मम्मीहरूको साडी लगाउन लाग्ने लिपस्टिक लगाउनु मन लाग्ने दिदीको स्कर्ट लगाउन मन लाग्ने अनि सोच्नु सानै छ सा फरक पर्दैन भनेर अनि म आफै कन्फ्युज थिएँ मेरो आफ्नो यो दिमागले किन यस्तो भनिरहेछ मेरो फिलिङ्स पनि यस्तो भइरहेछ भन्ने हिसाबमा चाहिँ अनि जब म एघार वर्षको पाएँ तब चाहिँ मलाई फिल भयो कि म अलिकति फरक छु अरू केटा र केटी भन्दाखेरि चाहिँ तर सानैदेखि चाहिँ मेरो केटी जस्तो बिहेभहरू घरमा गर्नेवार केटी जस्तो काम हुन्छ नि छोरीले गर्नुपर्ने कामहरू जहिले पनि गरेको थियो कि त्यति बेला था थाहा थिएन म आफै कन्फ्युज थिएँ तर प्लस एघार वर्षको उमेरमा आएपछि मात्र अलिक कन्फ्युज छु तर के हुँ भन्ने नै त्यो मैले वे आउट नै पाइरहेको अवस्था थिएन त्यतिखेर पहिलोचोटि परिवारले थाहा पाउँदा चाहिँ तपाईँको अवस्थालाई पनि आइम लक्की बिकज सानैदेखि मैले त्यो केटीको जस्तो बिहेभहरू भएको चाहिँ मेरो बारेमा थाहा पाउँदा चाहिँ त्यस्तो केही प्रब्लम त क्रिएट भएन होइन अब म केटी यस्तै छ मेरो केटीको जस्तो अब बिहेभ छ सबै बानी बेहोरा हरेक भोल चाल त्य त्यो भएर चाहिँ मलाई अब यो ट्रान्सजेन्डर हुँ भनेर खुलेर आउनु चाहिँ मलाई जस्तो प्रब्लम भएन तर मम्मीहरूलाई चाहिँ पहिला पहिला चाहिँ अलिकति कन्फ्युज चाहिँ हुनुहुन्थ्यो कि पछि गएर त केटा नै हुनुपर्छ हामीले त केही भन्दैनौँ तर समाजको मान्छेहरूले नकारात्मक स्टुडले हेर्न थालिसकेका भन्ने हिसाबमा चाहिँ कुरा हुन्थ्यो तर बिस्तारै मैले कन्भिन्स गरेर आएँ इच्छा चाहना यो भनेर त्यसपछि चाहिँ द नेभर क्वेसनिङ मेरो आफ्नो जेनरल आइडेन्टिटीमा चाहिँ हजुर अब तपाईँले भन्नुभयो पहिला चाहिँ एकदमै नराम्रो थियो समाजले हेर्ने दृष्टिकोण भनेर अहिलेको दृष्टिकोण चाहिँ कस्तो छ पहिला र अहिलेको तपाईँले परिवर्तन पाउनु भएको छ कि छैन समाज त त्यही नै छ तर समाजका केही ठाउँमा भनौँ न केही व्यक्तिहरूले चाहिँ पोजिटिभ रूपमा थाल्नु भएको छ सकारात्मक दृष्टिकोणले त्यो यस्तै कथामा नेगेटिभ पनि छ समाजमा त अब जस्तो गए पनि नेगेटिभ पोजिटिभ त मान्छे त्यो त औँला उठाइहाल्छन् होइन त पहिला जस्तो त्यस्तो मेरा आफ्नो पोइन्ट अफ आफ भ्यूको कुरा गर्नुपर्दाखेरि चाहिँ जति मैले पहिलाको समस्या जति मैले भोगिने त्यो चाहिँ अहिले म त्यस्तो भोग्नु पर्दैन परिवर्तन चाहिँ आएको छ परिवर्तन छ हजुर अब ट्रान्सजेन्डर अथवा तेस्रो लिङ्गी मानिसहरूले नेपालमा के कस्ता विभेदहरू सामना गर्नु परेको पाउनुभयो तपाईँले एक त यसमा चाहिँ के छ भने एक त घर परिवारबाट विभेद समाजबाट राष्ट्रबाट त कति धेरै कुराहरू आइरहेछ होइन तर चेन्ज पनि भइरहेछ स्कुलमा अनि कलेजमा यो किसान यो किसिमको भनौँ न अब अलिकति फरक पहिचान भइसकेपछि चाहिँ समस्या त्यहाँनिर आउँछ बाटो हिँड्दाखेरि छक्का हिजोरा हिंसा अनि उपनामहरू दिने छक्का हिजोरा नपुग्सके आयो भनेर थुप्रै खालको कुराहरू जस्तो कति साथीहरू त घरबाट निस्केर चाहिँ घरदेखि बाहिर पनि बस्नु भएको छ कि घर जानु नसक्ने अवस्था अन्त घर गए पनि आफ्नो जेन्डरै परिवर्तन गर्ने अब घरदेखि बाहिर बस्दा चाहिँ केटीको जस्तो ड्रेसअपमा बस्ने जब घर जानुपऱ्यो भने चाहिँ केटा आस्तु भएर जाने त्यस्तो खालको अवस्था पनि स्थिल छ भनौँ न अब यो राज्यबाट समाजबाट पनि तिरस्कृत भएको पाइयो हामीले त्यसले चाहिँ मानसिक तनाव र स्ट्रेस जुन टेन्सनका कुराहरू हुन्छ त्यो चाहिँ कतिको भोग्नु भयो कति धेरै हुन्छ मैले त पहिला यो फिजिकली लाइक हुन्छ नि मान्छेले त्यो कुट्नी पिट्ने मात्र होइन त्यो त मैले भोगिनँ होइन तर मानसिक यातना चाहिँ एकदम धेरै भोगेको थिएँ ठाउँमा हरेक क्षेत्रमा बिहानदेखि बेलुकासम्म चाहिँ त्यो एउटै मात्र कुराहरू सुन्नुपर्थ्यो हामीलाई mm -hmm. गिजाउने हाँस्ने कतिले त साइड पर्दैन नि भन्नुहुन्थ्यो हामीलाई देख्दा होइन अनि mm -hmm. अलवेज त्यो नेगेटिभ ट्रिट गर्ने क्या हामीलाई चाहिँ एज अ चाहिँ हामी चाहिँ अर्कै दुनियाँबाट आएको भन्ने हिसाबले लाइक एलेन mm -hmm. होइन कति धेरै मानसिक यातना mm -hmm. त्यस्तो कुराहरू चाहिँ एकदमै धेरै चाहिँ मैले भोगेको थिएँ पहिला अनि सुरुमा त अब त्यो डिप्रेसन जस्तो पनि भएको थियो नबुझ्दाखेरि चाहिँ तपाईँले त्यसलाई ओभरकम चाहिँ कसरी गर्नु पऱ्यो त्यो त ओभरकम गर्नलाई पनि यही समाजले गर्दा भएको खास चाहिँ सहेर बसेँ होइन जति भन्दा पनि सहेर बसेँ पछि सहन सकिनँ त्यो टर्चर त्यो बिभे त्यो डिस्क्रिमिनेसन सहँदा सहँदा चाहिँ आ, एक दिन चाहिँ के भयो भने अब म सहरोहरू बस्थिनँ अब म चाहिँ केही बुढ्छु भनेर चाहिँ त्यो आँट पनि समाजले दिए खासै समाजले केही नभन्दै आयो त म चुप्पु लगाएर आफ्नो तरिकाले समाज साथीभाइहरूले दिदीहरू डिस्क्रिमिनेसन गरे भनेर मलाई बोल्न बाध्य भए हो नि त अनि त्यो साइलेन्सलाई ब्रेक गरे आऊ मैले खासै स्ट्रेन्थ भयो होइन त्यो समाज चाहिँ यो समग्रमा अब तेस्रो लिङ्गिक अवस्था चाहिँ नेपालमा कस्तो छ अहिले त अलि परिवर्तित छ तर पहिला त सबैले एउटै किसिमको प्रब्लम स्कुलबाट निकालिदिन्थ्यो कलेज भर्नाउनु पाउँदैन थियो घरबाट निकालिदिन्थ्यो नागरिकता नबनाइदिने कुराहरू चाहिँ होइन अनि अब कति त अब यौनि हिंसामा पनि परेका छन् हाम्रो साथीहरू कतिले चाहिँ अब सुसाइड गरेको केस पनि छ त्यो हिसाबमा थुप्रै खालको प्रब्लमहरू चाहिँ छ हजुर जुन बाह्रमा अमेरिकामा विभसन एउटा ठुलो नै घटना भयो हजुर यो तेस्रो लिङ्गीको समाजको लागि अब उनी उन, उन पचासजनाको हत्या पनि गरियो त्यस्तो घटनाहरू सुन्दा तपाईँलाई एक किसिमको डर लाग्छ कि लाग्दैन मन त मन चाहिँ हुन्छ लाइक असुरक्षित हिसाबले चाहिँ त्यो भनौँ न कहिले सोध्छु म जस्तै अब अमेरिका जस्तो ठाउँमा होइन जस्तो अब कति फोर्टी नाइनजनाको डेथ भयो नि त त्यो सोच्दा त्योभन्दा अगाडि बङ्गलादेशमा दुईजनाको पनि भएको थियो होइन यो कुरा सुन्दाखेरि चाहिँ डर लाग्छ छिरिङ्ग चाहिँ हुन्छ किन यस्तो भइरहेछ अब फरक ओरिएन्टेसन र फरक जेन्डर आइडेन्टिटी भयो मान्छे कि मर्नै पर्ने हो भन्ने जुन कुराहरू आउँछ कहिले चाहिँ अब तेस्रो लिङ्गी मानिसहरूको सेक्सुअल ओरिएन्टेसनको बारेमा अलिकति केही बताइदिनु मिल्छ अब सेक्सुअल ओरिएन्टेसन र जेन्डर आइडेन्टिटी टोटली फरक हो होइन मान्छेहरूले चाहिँ हाम्रो सेक्सुअल ओरिएन्टेसन चाहिँ फरक हुन्छ चा, mm -hmm. जेन्डर आइडेन्टिटी फरक हुन्छ भन्ने हिसाबमा चाहिँ हामीलाई त्यही हिसाबको बिहेभहरू गर्ने हो mm कि -hmm. जस्तै अब समलिङ्गी महिला समलिङ्गी पुरुष दुई लिङ्गी भन्छौँ हामी लेजबेन्ड गी बाई चाहिँ सेक्सुअल ओरिएन्टेसनको आधारमा डिस्क्रिमिनेसन हुन्छ mm -hmm. अब हामीलाई चाहिँ ओरिएन्टेसन भन्दा पनि हाम्रो जेन्डर आइडेन्टिटीको आधारमा चाहिँ डिस्क्रिमिनेसन हुन्छ अब तेस्रो लिङ्गीकै सेक्सुअल ओरिन्टेसन चाहिँ के हुन्छ भने जस्तै म एउटा अब त्यस्रो लिङ्गी भाइ बायोलोजिकली म छोरा होइन mm -hmm. तर मेरो इच्छा चाहना दिमाग मेरो अनुभूति चाहिँ एउटा फिमेल नेचरको छ भनेपछि मलाई चाहिँ अभियसली केटा नै मनपर्छ होइन जस्तै अर्को ट्रान्सम्यान भन्ने पनि हुन्छ जस्तै mm -hmm. बायोलोजिकल छोडेँ तर उसको इच्छा चाहना अनुभूति दिमाग कुरा काम गर्ने चाहिँ फेमि के र मेल नेचरको उसलाई चाहिँ केटी मान्छे नै एट्र्याक्ट हुन्छ नि अब हामीले त हामीलाई त हेट्रोसेक्सुअलको रूपमा लिन्छौँ हाम्रो जेन्डर आइडेन्टिटी जे भए पनि तर समाजले चाहिँ स्टिल यो खालको रिलेसन यो खालको ओरिएन्टेसनलाई चाहिँ राम्रोसँग पचाउन सके जस्तो लाग्दैन पनि छैन जस्तो लाग्छ कता कता कतिले बुझ्नु तर देशमा गएर चाहिँ खास के हो भनेर चाहिँ बुझ्नु भएको छैन कसैले आफू ट्रान्सजेन्डर अथवा कसरी गर्ने कसरी थाहा आफूले आफूलाई कि त्यो हामीले चाहिँ अरूलाई अब आफूले आफूलाई त्यो पहिचान कसरी गर्ने भन्दाखेरि चाहिँ थाहा हुन्छ जस्तै बायोलोजिकल छोरा तर उसको इच्छा चाहना हावभाव दिमागले कामहरू नि डिरेक्ट गर्छ नि हाम्रो यो दिमाग जस्तै दिमागले यो काम गर भन्दाखेरि चाहिँ सबै टोटल्ली नेचर चाहिँ एउटा फिमेल नेचरको हुन्छ कि ट्वेन्ट अब ट्वान्स जेन्डर वुमनको चाहिँ जस्तै मदर्सहरूको चाहिँ होइन अनि त्यो खालको बिहेभहरू अनि भनौँ न एउटा केटी जस्तो नेचरको के हिसाबमा त्यो विचारमा त्यस्तो खालको कुराहरू आयो भने चाहिँ त्यो थाहा पाउँदा हुन्छ म अलिकति फरक छु भनेर त्यस्तो अनुभूति आयो महसुस भयो भने चाहिँ थाहा पाउँदा त्यो त ने बाई नेचरै हुने कुरा हो त्यो आउने पछि कुरा होइन होइन त्यो मान्छे खुल्ने र नखुल्ने भन्ने चाहिँ त्यो टाइमको डिफ्रेन्सेस मात्र हो कि जस्तै ट्रान्सम्यान भन्छौँ हामी जन्मिँदा छोडी तर उसको इच्छा चाहना चाहिँ केटा जस्तो होइन जस्तै मलाई चाहिँ केटाको लुगालाई आउन मनै पर्दैन मलाई लामो कलर पाल्न मन मल लाग्छ मलाई केटी जस्तो हेर्न मन लाग्छ भने चाहिँ ट्वेन्टी चाहिँ केटी <laughs> के? <laughs> <laughs> तर <laughs> kind of like, केटा होस् उनीहरूलाई चाहिँ लामो कलर पाल्न मन लाग्दैन के छोटो कलर पाल्न मन लाग्ने त्यो खालको नेचर हुन्छ नि त्यो छ भने चाहिँ आफूले बुझ्दा हुन्छ कि म काइन्ड अफ लाइक डिफ्रेन्ट छु कुनै केटा मान्छे र केटी मान्छे भन्दा तर <laughs> त्यो डिफ्रेन्ट भयो भन्दैमा चाहिँ एउटा रोग हो केही प्रब्लम आयो मेरो शरीरमा ला मेरो दिमागलाई पनि यसो सोचाएको छ म एकदमै नराम्रो भएँ अथवा मलाई केही रोग लागेर म यस्तो भए भन्ने हिसाबमा चाहिँ सोच्नु चाहिँ कहिले हुँदैन किनकि त्यो सोच्ने भनेको अटोमेटिकली आउने हो त्यो दिमाग बिहेभ हरेक कुराहरू कसैले देखेर देखाएर सिकाएर आउने त होइन नि त होइन त्यो नेचुरली आउने प्रोसेस हो त्यो त्यो आयो भन्दामा चाहिँ कोही पनि ट्रान्सजेन्डर साथीहरूलाई चाहिँ आत्तिएर चाहिँ हस्पिटल लगिनुपर्ने जरुरी छैन लाइक सार्फु गर्न दौडिनुपर्ने जरुरी छैन होइन एकदम डिप्रेसन भएर बस्नु जरुरी छैन कि जस्तै बि कम्फर्टेबल कि आफ्नो मनले के भने छ दिमागले के भने छ त्यही गर्नियो. हो त्यो बाहेक चाहिँ कसैले चाहिँ पोइन्ट आउट गरेर चाहिँ चेन्ज गर त चेन्ज हो तेरो बिहेभ चेन्ज गर केटी जस्तो हो केटा जस्तो भनेर कसैले भन्दे मात्रै चेन्ज हुने कुरा चाहिँ होइन त्यसको लागि चाहिँ अवेर हुनु चाहिँ जरुरी छ बुझ्नु जरुरी छ आफूको हो र आफूलाई कसरी चाहिँ प्रस्तुत गर्ने भन्ने कुरामा चाहिँ सेल्फ आइडेन्टिटी चाहिँ एकदमै महत्त्वपूर्ण देखियो सेल्फ आइडेन्टिटी नै मा हरेक मानिसको चाहिँ महत्त्वपूर्ण कुरा हो कि किनभने चाहिँ जस्तै मान्छे केले भन्छ दिमागले वाइट मान्छे लुगाले पनि भन्दैन के अरे हाम्रो मेकअपले नि भन्दैन ड्रेसअपले भन्दैन एउटा विचारले एउटा दिमागले भन्ने कुरा हो दिमागले तपाईँलाई के भनिरहेछ तपाईँको विचारले के सोचिरहेको त्यो नै मान्छे हो कि त्यो बाहेक चाहिँ हामीले भन्छौँ नि तेरो दिमाग चेन्ज गर अथवा मान्छे चेन्ज गर मन चेन्ज गर भनेपछि त्यो होइन मान्छे त्यसले भन्छ कि जो चाहिँ दिमागले सोध्छ अब अन्त्यमा नेपालमा तेस्रो लिङ्गी मानिसहरूलाई सम्मान र सम्मानका साथ बाँच्नको लागि तपाईँले परिवार सम्मान र राज्यबाट के अपेक्षा राख्नु भएको छ अपेक्षा त धेरै नै छ होइन सोह्र वर्षको दौरानमा चाहिँ नेपालमा चाहिँ यो समलिङ्गी तेस्रो लिङ्गी दुई लिङ्गी अन्तर्लिङ्गीहरूको हक अधिकार चाहिँ केही हिसाबमा समेटेको अवस्था पनि छ होइन हामी थुप्रै उपलब्धिहरू पनि पाएका अब सोह्र वर्ष भनेको कतिव छोटो समय लाग्ला कसैलाई धेरै समय लाग्ला तर एटलिस्ट नेपालमा चाहिँ रुपियाँ कुरा छ नि त परिवर्तन त आशा होइन अपेक्षा अझ पनि छ अहिले अघि मैले भनेको थिएँ कति परिवारबाट अझ पनि निकालिदिन्छ समाजले बुझेको छैन त्यो हालको भेदभाव चाहिँ कहिले पनि नगरौँ जसरी छोरा अथवा पुरुष छोरी अथवा महिलालाई जसरी सम्मान तरिकाले गरिन्छ व्यवहार गरिन्छ त्यो खालको रेस्पेक्ट चाहिँ हामीलाई किन गरिँदैन त होइन त्यो हामीलाई अझ पनि चाहिन्छ किनकि स्टार्ट भनेको परिवर्तन भनेको आफैबाट हुनुपर्छ त्यो हुन्छौँ हामी तर त्यसको लागि चाहिँ परिवारले पनि सपोर्ट गर्नुपऱ्यो पहिला फर्स्ट अनि सेकेन्ड समाज देन आफ्टर राज्यबाट होइन त्यो हिसाबले अब कतिको चाहिँ रह के छ भने बुझेर पनि बुझ्दो छ पनि भन्ने हुन्छ अब मैले चाहिँ के भन्छु भने अपेक्षा त्यही हो सपोर्ट गर्नुहोस् माया गर्नुहोस् हाम्रो हक अधिकारमा समेतकै सपोर्ट गर्नुहोस् भन्ने कुरा हो अर्को कुरा चाहिँ सक्नुहुन्छ भने चाहिँ हामीलाई सपोर्ट गर्नुहोस् सक्नुहुन्न भने हामीलाई चाहिँ इग्नोर पनि नगर्नुहोस् कि छिछिुर दूर पनि नगर्नुहोस् अब उहाँहरू के छ भने कसैले विचरा भन्नुहुन्छ कसैलाई दया देखाउनुहुन्छ कसैलाई माया देखाउनुहुन्छ अब हामी कसैको दयाको पात्र पनि होइन हामीलाई माया चाहिएको रेस्पेक्ट चाहिएको अन्त सम्मान चाहिएको फरक आइडेन्टिफिकेसन भयो भन्दैमा अनि कति चाहिँ अब सपोर्ट पनि गर्न चाहने तर एकदम हेला पनि गर्ने पनि हुनुहुन्छ कि <laughs> तर सपोर्ट नगर्ने नगर्नुहोस् तर हेला पनि नगर्नुहोस् भन्ने चाहिँ त्यो मेरो कुरा हो खासै हजुर यहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद हजुर पनि धन्यवाद यहाँ आएर मेरो आफ्नो विचारहरू चाहिँ मेरो विचार मेरो भनौँ न समुदायको र मेरो आफ्नो कुरा लिइदिनु भएकोमा चाहिँ उहाँ हुनुहुन्थ्यो भूमिका श्रेष्ठ उहाँसँगको कुराकानीले तेस्रो लिङ्गीको मनोविज्ञान साथै उनीहरूप्रति समाजको मनोविज्ञानको हेक्का पाइहाल्यो समाजका हरेक सदस्यले तेस्रो लिङ्गीको भावना मर्म बुझेर उहाँहरूको पहिचानलाई सम्मान गर्न सकेमा हामीले हाम्रो लोकतान्त्रिक चरित्र बल्ल चरितार्थ गरेको भनेर मानिन्छ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू सामग्री लिएर फेरि आउने नै छौँ उज्यालो सुन्दै गर्नुहोला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 डर खाना हुन सक्ने हो यसै विषयमा हामीसँग क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटा हुनुहुन्छ उहाँ कान्ति बाल अस्पताल र न्युररिदम अस्पतालमा क्लिनिकल साइकोलोजिस्टको रूपमा काम गर्नुहुन्छ आउनुहोस् अब उहाँसँग कुराकानी सुनौ न धन्यवाद इटिङ डिसअर्डर भनेको के हो इटिङ डिसअर्डर डिसअर्डर भन्ने एउटा रोग भन्ने बुझिन्छ होइन जुन चाहिँ एबनर्मल कन्डिसन भन्ने बुझिन्छ जुन, जुन खानपानमा हुने चाहिँ होइन अनि अनियमित तरिकाले खानपान गर्ने अथवा कोही फर इक्जाम्पल चाहिँ जस्तै कहिले धेरै खाने कहिले चाहिँ आफूले चाहिँ कम खाने होइन यो कुराहरूले गर्दाखेरि एउटा रोगको रूपमा रह्यो भने त्यसलाई चाहिँ हामीले इटिङ डिसअर्डर भन्छौँ यो कति प्रकारका हुन्छन् इटिङ डिसअर्डर भनेर जुन हाम्रो एउटा स्पेसिफिक क्लासिफिकेसन सिस्टम छ होइन आइसिडिटी टेन डिएसएम फोर भ डिएसएम फोर डिएसएम फाइभ पनि आइसकेको छ यिनीहरूसँग हेर्दाखेरि चाहिँ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 त्यसमध्ये पनि ब्युलेमिया र एनोरोक्सिया चाहिँ बढी देखिन्छ प्रमुख भनेको चाहिँ ब्युलेमिया र एनोरोक्सिया नर्भसा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 एकदमै म नराम्रो भएँ यो पनि बडी इमेजसँग नै हुन्छ अनि त्यसले गर्दा उसले भमिट गरेर फाल दे। फालिदिन्छ दुइटै कन्डिसनहरू नै सिरियस कन्डिसनहरू हो अब इटिङ डिसअर्डरको प्रमुख कारणहरू चाहिँ के के छन्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 जति चाहिँ नर्मल भनिएको छ होइन त्योभन्दा बढी भयो भनेपछि हेल्थको रिक्स भनिएको छ क्या ओबिसिटी हुन्छ भने त्यो मिनिमाइज गर्नलाई मोटो मान्छेले केही घटाउने घटाउने भनेर सबै पुरै होल फास्ट बस्ने होइन कि केही ने। लिमिटेड क्यालोरी डाइटहरू घटाउने त्यो त त्यो हेल्थको दृष्टिकोणले ने राम्रो हो तर त्यो कन्सेप्टै त्यो राखेर एकदमै राम्री नै हुनुपर्ने हिसाबले गर्दाखेरि लो नै बनाउनु फिफ्टिन पर्सेन्टभन्दा लो बनाउनु जस्तै एटिन पोइन्ट लो बनाउनु भनेको चाहिँ त्यो त्यो चाहिँ अब राम्रो भएन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 बिहेभियरले गर्दाखेरि चाहिँ कसरी यो रोगलाई मेन्टेन गरिरहेछ त त्यो फ्याक्टरलाई फाइन्ड आउट गरेर उनीहरूलाई चाहिँ हेल्प गर्ने पद्धति हुन्छ कग्नेटिभ बिहेभियर थेरापी यदि फ्यामिली डिस्टर्बेन्सेसहरू छ अरू कजहरूबाट छ भनेपछि फ्यामिली थेरापीहरू पनि हुनसक्छ जस्तै म्यानेजमेन्टमा त्यो बच्चाले ओभर कन्सियसै भएर त्यो गरिरहेछ भने फ्यामिलीको रोल के त भनेर हो यस्तो यस्तो खालको कुराहरू भने फ्यामिली थेरापीहरू पनि हाम्रो पार्टबाट चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ अन्त्यमा जो स्ट्रिक्ट राइटिङमा हुनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ स्ट्रिक्ट मा बस्नेहरूलाई चाहिँ मैले के भन्छु भने तपाईँको वेट बडी छ भने होइन जुन बडी मार्क्स इन्डेक्सभन्दा बढी छ एकदम ओभेजै हुनुहुन्छ भने तपाईँले चाहिँ के गर्नु पऱ्यो त्यो त्यसलाई भनेर म्यानेज त्यसलाई मेन्टेन गर्ने हिसाबले चाहिँ गर्नुपऱ्यो लो बडी वेट हुन दिनुभयो होइन नर्मल ना, ना, बडी वेट, वेट मेन्टेन गर्नको लागि तपाईँले रेगुलर एक्सर्साइजहरू गर्ने होइन त्यो के भन्छ परिधिभित्र बसेर चाहिँ गर्नुपऱ्यो लो हुन दिनु पनि भयो होइन त हो मेन्ली अमूल्य समय र विचारलाई पनि यति टाइम साथी हाम्रो विज्ञको कुराकानीबाट इटिङ डिसर्डर कतिको गम्भीर समस्या रहेछ र रह यसका विभिन्न पाटाको बारेमा थाहा पाइहाल्यौ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 केही समयपछि त्यो समाधान भएर जान्छ अथवा समाधान नै नभए पनि त्यसलाई तपाईँले जित्न सक्नुहुन्छ त्यो समस्यालाई तपाईँले चेल्न सक्ने हुनुहुन्छ त्यही भएको हुनाले प्लिज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 अरू कोही विज्ञसँग विज्ञसँग तपाईँ पुग्न सक्नुहुन्छ उहाँले तपाईँलाई मेरो विचारमा ठुलो सहयोग गर्नुहुनेछ साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ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 हामीलाई तपाईँले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट साइक विज्ञान डट कम एमएनओ जेआइजिवाइएसए एट साइक विज्ञान डट आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सय अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सयमा कुनै पनि जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कम सँगै साइक को वेबसाइट डब्लु डब्लुडब्ल्यु पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ला ट्विटरमा एट साइक विज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रममा हामीले ट्रान्सजेन्डर अर्थात् तेस्रो लिङ्गी मानिसहरूको लैङ्गिक पहिचान र इटिङ विषयको बारेमा चर्चा गर्यौँ र अन्त्यमा साइक विज्ञान आजको कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई विशेष धन्यवाद अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने आजलाई म कृपा र म सुजन श्रेष्ठ आजको कार्यक्रमबाट बिदा दिन्छौ न